गुड मर्निङ अनि नमस्ते रेडियो उपत्यका एटी सेभेन पोइन्ट सिक्स मेगाअर्स रेडियो तरङ्ग सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम हलो फ्राइडेमा म कार्यक्रम प्रस्तोता प्रवीण बस्ने हरेक शुक्रबार बिहान आठ तिस बजेदेखि नौ तिस बजेसम्म प्रसारण हुने यो कार्यक्रमको अवधिभरि विभिन्न खालका रोचक कुराकानीहरू गर्नेछौँ एक विशेष व्यक्तित्वसँग भने कुनै एक विशेष इभेन्टका प्रतिनिधिसँग पनि कुराकानीहरू गर्नेछौँ यदि श्रोता यहाँ कुछ इवेंट कार्यक्रम आयोजना यहाँ को इवेंट यहाँ को कार्यक्रम के बारे में हमीसंगी सकूने इसकोला यहाँ हम स्टूडियो को टेलीफोन नंबर जीरो वन फोर डबल वन सेवेन वन सेवेन फाइव में फोन करी या हेलो फ्राइडे को फेसबुक पेजला लाइक करी इसमें मेसेज करना सकूने यह कार्यक्रम तैहले संसारभर एकफत डब्लू डब्लू डब्लू डट रेडियो उपत्य डट कम प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ भने रेडियो उपत्यकाको फेसबुक पेज मार्फत हामीलाई लाइभ सुन्दै हुनुहुन्छ सदा चाहिँ श्रोताहरू हामीले हाम्रो कार्यक्रममा एक विशेष व्यक्तित्वलाई पनि निम्ताइसकेको छौ। छौँ उहाँसँगको कुराकानीहरू पक्कै पनि हामी तपाईँलाई सुनाउनेछौँ र निकै रोचक पनि बनाउनेछौँ उहाँ को हुनुहुन्छ कस्तो विशेष व्यक्तित्व हुनुहुन्छ भन्ने कुराहरू हामी जानकारी दिँदै गरौँला र उहाँलाई परिचय पनि गराउँदै गरौँला सदा चाहिँ श्रोताहरू यहाँको फ्राइडे सु मधुर बनाउन म हेलो फ्राइडेको पहिलो साङ्गीतिक सेग्मेन्ट स्वरू म राख्न जाँदैछु ओ मै यो निकै नै रमाइलो अनि मिठो गीत रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूको लागि प्लिचेक दि ब्युटिफुल नम्बर मिठो साङ्गेतिक कोसिली पछि पुनः स्वागत छ कार्यक्रम हलो फ्राइडेमा तपाईँको साथमा छु म प्रवीण बस्नेत रेडियो उपत्यका 87.6 सेभेन रेडियो तरङ्गको साथमा यदि श्रोताहरू यहाँले पनि कुनै इभेन्ट कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गरी आफ्नो इभेन्टको आफ्नो कार्यक्रमको बारेमा हामीसँग कुराकानी गर्न सक्नुहुनेछ र श्रोताहरूलाई सुनाउन पनि सक्नुहुनेछ इसको लगी यहाँ हम स्टूडियो को टेलीफोन नंबर जीरो वन फोन गरी या हेलो फ्राइडे को फेसबुक पेज में हमी मेसेज कर सकूने श्रोताहरू मैले अघि भर्खर पनि मेन्सन गरिसकेको छु हामीले एक निकै नै विशेष व्यक्तित्वलाई हाम्रो स्टुडियोमा निम्ताइसकेको छौँ हाम्रो कार्यक्रममा कुराकानी गर्नको लागि र उहाँसँगको कुराकानी रोचक बनाउँदै तपाईँहरूलाई सुनाउने जमर्को पनि गरिसकेका छौँ आउनुहोस् आजको विशेष व्यक्तित्व हाम्रो पाहुनालाई स्वागत गरौँ र यहाँहरूलाई परिचय पनि गरौँ उहाँ हुनुहुन्छ आकृति जोशी जो निकै नै स्मार्ट अनि निकै नै एक्टिभ जल्दो बल्दो जुडो खेलाडी हुनुहुन्छ देशव्यापी र अन्तर्राष्ट्रियव्यापीमा पनि आफ्नो झुडो खेल प्रदर्शन गरी धेरैभन्दा दे धेरै सफलताहरू हासिल गरी आफूलाई एक देशको निकै नै महत्त्वपूर्ण नागरिकको रूपमा चिनाउन सफल भइसक्नु भएको निकै नै एक्टिभदेखि निकै नै मेहनती खेलाडी आकृति जोशी हाम्रो स्टुडियोमा हुनुहुन्छ र हामीसँग कुराकानी गर्नलाई रेडी पनि भइसक्नु भएको छ आउनुहोस् आकृति जोशीलाई परिचय गरौँ र स्वागत पनि गरौँ आकृति कार्यक्रममा स्वागत छ थ्याङ्क यू झुडो खेल्नुहुन्छ हजुर म नडराइकन बसेको हुन्छु है आकृति डराउनु पर्दैन म बाहिर त्यस्तो केही ट्रेनिंग ट्रेनिङभित्र अनि त्यही उसमा म्याथमा मात्रै हो भर्खर एक पच्चिस वर्षको हुनुहुन्छ हजुर है अनि जुरो खेलमा निकै नै ख्याथी पनि कमाइसक्नु भएको छ कहिलेदेखि सुरु गर्नुभयो आफ्नो जुरो खेल मैले दे सानैदेखि चाहिँ भन्नु मिल्दैन तर अलिक ठुलो नै गरेको धेरै भएको छैन छ सात वर्ष भनौँ न हजुर लगभग छ सात वर्षको सानो एकदम छोटो समयको अन्तरालमै तपाईँले निकै नै धेरै नै ख्याति पनि कमाइसक्नु भएको छ निकै प्रख्यात भइसक्नु भएको छ आफ्नो इन्डस्ट्रीमा जुडो खेलको जुन इन्डस्ट्री रहेको छ त्यसमा निकै नै पदकहरू पनि जितिसक्नु भएको छ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलको खेलहरू पनि खेलिसक्नु भएको छ तपाईँले सुरुमा कस्तो खालको जुडो खेल खेल्नु भएको थियो र अहिले एकदमै तपाईँको सफलता हासिल गरिसकेपछि अहिलेसम्मको सबैभन्दा अन्तर्राष्ट्रिय लेभलको ठूलो खेल कुन चाहिँ खेलिसक्नु भएको छ सुरुमा त म जुडो खेल्छु भनेर चाहिँ गएको थिएन अब रङ्गशालामा चाहिँ जानु मन थियो त्यहाँभित्र के छ हेर्नु मन थियो अनि एउटा साथीले चाहिँ आऊ तिमी पनि हाइट छ वेट छ खेल्नु मन छ भने आऊ भनेर बोलायो अनि हुन्छ त एकचोटि हेर्न जान्छु भनेर हेर्न गए घरबाट कसैले मानेको थिएन त्यही पनि जाउँ न त हेरेर आऊ भनेर हेर्न गए अब त्यहाँ जाँदाखेरि चाहिँ एक दुई दिन ट्रेनिङ गर्दा चाहिँ रमाइलो लाग्यो कि त्यहाँको माहौल अनि अब होस् न ट्रेनिङ गर्छ अब सधैँ भनेर गर्दै जाँदाखेरि अनि गुरुहरूले पनि प्रोत्साहन गर्नुभयो गर ट्रेनिङ गर तिमीलाई राम्रो हुन्छ गेम पनि खेल भन्नुभयो हुन्छ भनेर गेम पनि खेले अब खेल्दै नेसनलमा सोह्र वर्षको त्यो ट्रेनिङ पहिलोचोटि त्यतिखेर नाइन्टिन उन्नाइस वर्ष जुरो खेलमा प्रवेश गर्नुभयो हजुर त्योभन्दा अगाडि कुनै अरू मार्सल आर्टहरू खेल्ने गर्नुभएको थियो अथवा कुनै स्पोर्ट्सहरू खेल्ने गर्नुभएको थियो कि अँ मलाई घरबाट पनि अलाउ गरेको कुनै स्पोर्ट्समा जान पनि जान मलाई पहिला चाहिँ इन्ट्रेस्ट थियो कराटेमा जान्छु भन्ने बच्चा बेला हजुर अनि घरसँगै पनि गुरु हुनुहुन्थ्यो सिकाउनु पनि हुन्थ्यो अनि मम्मीहरू कसैले जान दिनु भएन अनि गएन पनि त्यतिखेर आफ्नो इच्छालाई त्यहीँ दबाउनु भयो तर उन्नाइस वर्षमा आइसकेपछि तपाईँले त्यो एउटा मौगा पाउनुभयो होइन त्यो टाइम भनेको त आफ्नो डिसिजन आफैले लिन सक्ने बेला भइसकेको भएर पनि सायद एउटा एजले गर्दाखेरि र मच्युरिटीले गर्दाखेरि एउटा डिसिजन लिन सक्नुभयो हजुर तपाईँ ट्रेनिङ गर्न जानुभयो घरमा नभनिकन सुरुमा एक दुई हप्तासम्म चाहिँ कसैलाई पनि भने बहिनी एकजनालाई थाहा थियो अनि मम्मी अनि हजुरबुवा कसैलाई पनि भने जानै दिनुहुन्न थियो नभनिकन गएँ अनि यदि मलाई ठिक लाग्यो भने चाहिँ अनि जसरी भए पनि कन्भिन्स गराउँछु भनेर गएँ अनि पछि अब आफूलाई पनि राम्रो लाग्यो एक दुई हप्तामा त अनि मैले अनि मम्मीहरूलाई भने म त गइसकेँ अब म छोड्नु सक्दिनँ भनेर अनि गएँ भयो सुरुमा गुरुहरू चाहिँ राम्रै हुनुहुन्थ्यो सबजना सिकाउनुहुन्थ्यो आफ्नो टेक्निकहरू सबैजनाको एउटा एउटा हुन्थ्यो होइन अन्त सिकाउनुहुन्थ्यो राम्रै थियो सुरुमा पनि त्यस्तो भेदभाव पनि गर्नुहुँदैन थियो आ, सो उहाँहरूको फ्रेन्डहरूले नै तपाईँ चाहिँ जुरो खेललाई चाहिँ निरन्तरता दिनुभयो होइन सुरु सुरुमा कतिवटा स्पोर्ट्समा स्लाट्सहरू हुन्छ सुरु सुरुमा जाने अनि एक दुई हप्ता गरिसकेपछि एकदम बडीले पनि लिन नसक्ने थकाइ लाग्ने गाह्रो हुने भएको कारणले पनि अनि छोड्दै जान्छ नि होइन तर तपाईँलाई चाहिँ त्यस्तो गाह्रो भएन मलाई चाहिँ अब इन्ट्रेस्ट लागेर हो कि त्यहाँ गएर रमाइलो लागेको हो कि होइन हजुर थकाइ त लाग्थ्यो अनि घाइते पनि हुन्थ्यो कहिले घाउहरू पनि हुन्थ्यो तर घरमा चाहिँ कहिले देखाउँदिन थिएँ म मम्मीहरूलाई फेरि देखाउने बित्तिकै ल यस्तो हुन्छ जानै पर्दैन भनिदिइहाल्थेँ अनि के होला अब त्यो खोइ कि भन्ने अब हाम्रो वातावरण पनि त्यस्तै भएर कि होइन अब हाम्रो समाज त्यस्तो भएर कि छोरी मान्छे अब छिटै अब पढाइ पनि धेरै गर्नु पर्दैन छिटो छिटो उमेर भएपछि बिए गरिदिइहाल्नु पाएँ अब हुन बाँकी नै छ हजुर बिहाको कुरा आइहाल्यो होइन जस्तै <laughs> झुरो खेलाडी हुनुहुन्छ होइन एकदम हेर्दाखेरि पनि खेलाडी नै देख्नुहुन्छ होइन अनि तर एकदम राम्री पनि हुनुहुन्छ होइन तर देखिन्छ तपाईँले कुनै मेकअपहरू पनि युज गर्नु भएको छैन होइन क्रिमहरू सनब्लकहरू त गर्छ कर सनब्लकहरू सा। मात्रै गर्नुहुन्छ अनि जस्तै कति खेलाडीहरूलाई लेडिज खेलाडीहरूलाई सुन्दरतामा कतिको इन्ट्रेस्ट हुन्छ आकृति लेडिजहरूलाई त हुन्छ नै होइन चाहे खेलाडी हो या जो होस् तर गेम खेल्दाखेरि चाहिँ गेममा मात्र ध्यान हुन्छ नि त अनि त्यो बडी मेन्टेन अब त्यो फिजिकली त हुन्छ नै तर अब त्यो सुन्दरताको लागि चाहिँ त्यति ध्यान दिन चाहिँ अब भ्याइरहेको पनि हुँदैन तर अब चाहिने बेला पनि पार्टीहरू त गरिन्छ होला चाहिने ठाउँमा चाहिँ छु तर त्यो गर्नैपर्छ डेली नै गर्नुपर्छ बिबस्तिकै लाउनुपर्छ मेकअप त्यो अब गर्नैपर्छ भन्ने चाहिँ लाग्दैन मलाई त्योतिर चाहिँ छैन स्किन केयर चाहिँ गर्नै पर्छ होइन कतै न कतै एउटा खेलाडी भए पनि बिङ अ लेडी होइन एउटा सुन्दरतामा चाहिँ कतिको फ्यानहरू कतिको हुन्छ जस्तै अरू प्रोफेसन हुन्छ नि जस्तै सिङ्गरहरू भयो होइन एक्टर एक्ट्रेसहरू भयो होइन उहाँहरूको चाहिँ कति फ्यान फलोइङ फ्यानहरू एकदमै हुन्छ खेलाडीहरूको चाहिँ कतिको फ्यान हुन्छ खेलाडीहरूको पनि हुन्छ तर खेलाडी नै हुन्छ जस्तो लाग्छ मलाई त्यो अब जुनियरहरू हुन्छ नि अब भर्खर भर्खर आएको बच्चाहरू हुन्छ उनीहरू चाहिँ गुरु गुरु भनेर कुरा गर्न आइरहेको हुन्छ अनि तपाईँ तपाईँलाई देखेर त मलाई पनि यस्तो यस्तो गर्नु लाग्छ ला उसको प्यारेन्ट्सहरूले पनि अब मेरै टोलमा हुनुहुन्छ एक दुईजना उहाँहरू चाहिँ अब मेरो छोरीलाई पनि तिमीलाई जस्तै गराउनु मन छ कहाँ छ कहाँ मिल्छ यो ट्रेनिङ गराउने यस्तो यस्तो कुरा गर्नुहुन्छ जस्तै अब जुडोकै सम्बन्धी नै अब कुनै प्लेयरहरूको बच्चाहरू भयो यहाँ जुनियरहरू उनीहरू चाहिँ देखेछु मैले इन्स्टाग्राममा फेसबुकमा चाहिँ आउँछ इन्स्टा त्यति चलाउँदिनँ म फेसबुक पनि खासै त चलाउँदैन बाहिरको पनि आउँछ अन्त उसको अब चिनेको चिनेकोहरू हुन्छ अहिलेसम्म दुईजनाको चाहिँ आएको थाहा छ मलाई अनि खोइ को हो पनि चिन्दिनँ चाहिँ अब एउटा त बाहिरकै थियो क्यारे अस्ट्रेलिया भनेको थियो अनि एउटा चाहिँ नि म जहाँ पहिला जब गर्थेँ त्यहीँकै बच्चा नै थियो होइन बच्चा भनेर अब ऊ चाहिँ अहिले पनि कन्ट्याक्टमा चाहिँ भेट्न आइरहेको छ म्याम भनेर बोल्नु आउँछ मलाई अनि आउँछ भेट्छ ऊ चाहिँ जस्ट धेरै थियो त्यतिखेर चाहिँ कलेजमा हुँदाखेरि चाहिँ धेरैजना बच्चाहरूले चाहिँ जुडो खेलाडी हुनुहुन्छ होइन राम्रै सुन्दर पनि हुनुहुन्छ होइन कतिको जस्तै अन्य अरु प्रोफेसनहरू हुन्छ नि अरू सुन्दर लेडिजहरू हुन्छ अनि केटाहरूले फ्लड गर्न खोज्ने होइन अलि हुन्छ नि त्यस्तो खालको तपाईँप्रति चाहिँ गर्दैन कि क्या हो है डराउँछ होला ए ऊ त जुडो खेला खेलाइ हुन्छ बि वेरा अफर भन्ने जस्तो हुन्छ कि हुँदैन जुडो खेलाडी होइन अब बडीदेखि हुन्छ ज्यान डराएर जिस्काउनु त खासै जिस्काउँदैन कसैले उल्टो म चाहिँ जिस्काएर पठाइदिएको पनि काम गर्छ बाहिरतिर गर्नु भएको छ कि छैन छैन त्यस्तो घरतिर त सबैले यो त एकदम सोझो छ भन्नुहुन्छ कसैले आँट पनि गर्दैन होला है अँ कसैले उयो गर्न पनि आउँदैन म नि गर्दिनँ आँट गरिहालेर तपाईँको वरिपरि पाँचजना दसजना केटाहरू आएर बस्यो होइन र तपाईँलाई च्यालेन्ज गर्नुभयो भने तपाईँ आँट गर्नुहुन्छ कि गर्नुहुन्न गर्थ्यो होला गर्नुहुन्छ हजुर त्यतिको साल एकचोटि चाहिँ इन्द्र जात्रा बेलामा चाहिँ मेरो दिदीलाई जिस्काउन चाहिँ आएको थिएन अब त्यो हुलमुल हुन्छ नि त्यतिखेर अनि त्यतिकै बसेर त्यो बडीमा टच गरेर चाहिँ दिदीको चाहिँ हजुर अनि त्यतिखेर चाहिँ मैले कुटेको त होइन जस धक्का चाहिँ दिएको थिएँ सो so, तपाईँले चाहिँ फिजिकली च्यालेन्ज गर्न सक्नुहुन्छ त्यो एकदमै चाहिन्छ जस्तो लाग्छ है अहिलेको लाग बर्निङ जुन इस्युजहरू छ होइन हाम्रो देशमा वरिपरि होइन विभिन्न ठाउँमा धेरै नै मैला हिंसाको कुराहरू एकदमै बर्निङ छ नि अहिले होइन त्यो कुरा हुँदाखेरि त अभियसली हाम्रो चेलीबेटीहरू दिदीबहिनीहरू जति पनि छ उहाँहरूलाई सेल्फ डिफेन्सको जुन अवेरनेस त भइहाल्यो होइन मेन्टल अवेरनेस त भइहाल्यो अलिकति यस्तो सेल्फ डिफेन्स जसरी से कसरी फुस्किने होइन कसरी चाहिँ स्केप हुने होइन यदि त्यस्तो कुनै सिनियरि आइहाल्यो भन्ने कुराहरू त्यस्तो खालको ट्रेनिङ पनि अलिकति आवश्यक छ जस्तो लाग्छ कि लाग्दैन अँ त्यो त एकदम जरुरी नै छ हजुर अब मेरो विचारमा चाहिँ अब न्यू जेनेरेसनलाई पनि जस्तो स्कुलमा पनि अहिले छ छ धेरै स्कुलमा सिकाइन्छ जुडो कराटे टेक्वान्डोहरू हजुर त्यो चाहिँ कम्पलसरी नै चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ बच्चाहरूको लागि त्यही त अब जस्तो सानो उमेरदेखि नै मार्सल आर्टहरू भयो भनेदेखि जुन टेक्निकल हुन्छ नि तिनीहरू होइन कसरी स्केप हुने यदि वर्ड सिनेरीहरू भयो भने कसरी स्केप हुने होइन त्यस्तो एक्सिडेन्टहरू भयो भनेदेखि कसरी चाहिँ आफूलाई प्रोटेक्ट गर्ने भन्ने कुराहरू चाहिँ यी मार्सल खेल खेलहरूले चाहिँ सिकाउँछ सो उसलाई जुन हाम्रो अहिलेको बर्निङ स्कुल्सहरूकै केस मा फोकस भएर कुरा गर्दा चाहिँ हाम्रो दिदीबहिनीहरू होइन हाम्रो चेलीबेटीहरू जति हुनुहुन्छ उहाँहरूलाई यस्तो खालको नलेज यस्तो खालको शिक्षा होइन यस्तो खालको ट्रेनिङहरू भयो यो केही हदसम्म यसलाई चाहिँ मिनिमाइज हुन्छ र उहाँहरूलाई चाहिँ सेफ्टीको आफ्नै सेल्फ डिफेन्सको लागि चाहिँ युज गर्न सकिन्छ भन्ने चाहिँ तपाईँलाई कस कतिको लाग्छ कि लाग्दैन त्यो त हन्ड्रेड नै सिकाउनु पनि पर्छ सबैलाई सेल्फ डिफेन्सको लागि हजुर त्यो अब सरकार ले ले के के जुन सरकारी निकायमा अथवा प्राइभेट सेक्टरबाट पनि होइन अथवा गैर सर, सरकारी संस्थाहरू जुन छ उहाँहरूबाट पनि केही अप्रोचहरू भएको छ कि छैन यस्तो खालको गतिविधिमा प्रोग्रामहरू त हुन्छ तर अब जानुपर्ने ठाउँ मेन मेन अब यहाँ काठमाडौँ एरिया भयो भ्यालीहरूमा त अब सबैलाई शिक्षित पनि छ हजुर सबैले गर्नुपर्छ भने थाहा पनि छ तर केटाहरू पनि त्यति ऊ हुँदैन तर गाउँ गाउँमा हुन्छ नि अविकसित ठाउँहरूमा चाहिँ अब त्यहाँ चाहिँ हुनुपर्छ जस्तो लाग्छ सो अभियसली तपाईँ के म्यासेज दिन चाहनुहुन्छ जस्तै जा यो खालको क्याम्पेन यस्तो खालको ट्रेनिङ क्याम्पहरू चाहिँ सरकार सरकारी निकाय गैर सरकारी संस्था निकायहरूबाट चाहिँ यस्तो खालको पहल भयो भनेदेखि चाहिँ अभियसली अहिलेको छोरीबेटीहरू चेलीबेटीहरू दिदीबहिनीहरूलाई चाहिँ यो कुराले चाहिँ एकदमै एडभान्टेज दिन्छ भन्ने कुरा त तपाईँलाई अलरेडी फिल भइसकेको छ होइन यस्तो खालको लागि तपाईँबाट केही पहल हुनेवाला छ कि छैन अहिले हालै त म भन्न सक्दिनँ होइन तर पछि चाहिँ म गर्ने सोचिरहेको छु अब कुनै भिडियो बनाउने सोचिरहेको छु अहिले चाहिँ मैले होइन अब मोटिभेसनल भिडियोहरू अब आफ्नै मिल्ने हजुर त्यो पनि मैले ताईहरूसँग सल्लाह गरिरहेको छु अब त्यो बनाएर हुन्छ कि किनभने अहिले त युथहरू त्यो अब फेसबुकहरूमा युट्युबहरूमा धेरै उयो हुन्छ नि त अब त्यस्तै केही म्यासेज दिनेवाला भिडियोहरू त्यस्तो बनाएर हुन्छ कि अब कुनै क्याम्प गर्नु मिल्छ त्यो अब सिनियरहरूसँग सल्लाह गरेर गर्नु मिल्यो भने चाहिँ म कोसिस गर्नेछु हजुर मैले तपाईँको त्यो उक्त अभियानमा पक्कै पनि पुरा राष्ट्रले नै साथ दिनेछ भन्ने म आशा राख्दछु चाहिँ थ्याङ्क यू जुन तपाईँको जुन यो जुडो खेलकुद छ होइन यो खेलकुद अरू मास खेलकुद जस्तै टेकुन्डो कराते होइन यिनीहरू भन्दा कुन हिसाबले पृथक छ जुडो इज फर पिस पनि भनिन्छ होइन यो चाहिँ एउटा शान्तिवाला गेम पनि हो यसमा धेरै ऊ हुँदैन भायोलेन्स त्यस्तो हुँदैन अब जस्तो बक्सिङमा भयो टेकमान्डोमा अब कराटेमा पनि किक हान्ने त्यस्तो हुन्छ होइन पन्स अब ब्लडहरू आइरहन्छ त्यस्तो चाहिँ जुडोमा हुँदैन यसमा चाहिँ अब Uh, हुन्छ टेक्निकहरू हुन्छ अब त्यो वार पनि गर्नुपर्ने हुन्छ होइन अब त्यो उल, अब उठाएर पछार्ने सबै हुन्छ तर पछार्दाखेरि पनि उसलाई पनि केही असर नहोस् भन्ने गरी पछार्नु पर्ने हुन्छ अब केही गरी अब उसलाई पनि त्यस्तो केही भएको छ भने हामीले नै अब यल्लो पोइन्टहरू हुन्छ नि त्यस्तो पाउने रेड कार्डहरू पाउने त्यस्तो पनि नियमहरू छ नियम चाहिँ धेरै भएकोले चाहिँ यो चाहिँ त्यस्तो डराउनु पर्ने खालको त्यो बच्चाहरूलाई नै सिकाउनु नमिल्ने हजुर रुल्सहरू धेरै भएको बिस्तारै सिकेँ मैले बेसिकदेखि लिएर यल्लो ग्रिन बेल्ट हुन्छ ब्लु बेल्ट हुन्छ ब्राउन ब्ल्याक अनि त्यसपछि फर्स्ट डान्स हुन्छ सो अन्य क्रयाते चेकुन्डो अहिले नेसनल ब्ल्याक बेल लिइसकेर अहिले फर्स्ट दान हो हजुर अब सेकेन्ड दानको त इक्जाम सुरु भएको छैन त्यो पनि हुन्छ हजुर त्यो इक्जाम भनेको चाहिँ हुन्छ त्यो जुडोकै सम्बन्धी हुन्छ हजुर त्यसको लागि कतिको तयारी गर्नुभएको छ त्यसको लागि अब तयारी त अब सधैँ यो प्राक्टिस नै हो यो सबै अब हाम्रो टेक्निकहरूको बारेमा सबै यही नै सोध्ने हो क्वेसन एन्सरदेखि लिएर अब सबै त्यो ट्रेनिङहरू कसरी हुन्छ त्यो टेक्निकहरू कसरी प्रपरली देखाउने त्यो सबै काँटाहरू भयो हजुर त्यही देखाउने नै हो सुरु सुरुमा त्यो काँटाको स्टेप्सहरू क्याप्चर गर्नलाई होइन थाहा पाउनलाई गाह्रो भएन सुरुमा त गाह्रो भएको थियो तर अब त्यो साथीहरू पनि मिल्ने भयो हजुर सिकाउने डाइहरूदेखि लिएर गुरुहरू सबै त्यही भएर त्यति गाह्रो चाहिँ भएन मलाई so, एकदम फुल्ली इन्जोय गर्नुभयो आफ्नो जुरो खेलप्रति होइन जुन तपाईँ उन्नाइस वर्षको उमेरमा नै जुरो खेलमा प्रवेश गर्नुभयो होइन अनि त्योभन्दा अगाडि नै चाहना थिए तर गर्नु भएन जुन उन्नाइस वर्षको उमेरमा चाहिँ एउटा विद्यार्थी जीवन पनि थियो होइन पढ्नु पनि भएको थियो होला होइन कलेज uh, पनि जानुहुन्थ्यो होला yes. होइन कसरी म्यानेज गर्नुभयो पढाइलाई कुन लेभलसम्म लग्नुभयो अनि त्यो पढाइको टाइमिङ तपाईँको यो गेमको टाइमिङलाई कसरी म्यानेज गर्नुभयो हातले अब, अब त्यही म्यानेज त अब गरिरहेको सुरु सुरुमा चाहिँ अब ट्रेनिङ हुन्थ्यो त्यो त अब रमाइलोको हिसाबले गइरहेको सुरुमा चाहिँ हजुर अन्त गेम नै खेल्छु भनेर चाहिँ गएको थिइनँ त्यही भएर त्यस्तो म्यानेज गर्नु त गाह्रो भएन कहिले जाँदा नि हुने नजाँदा नि हुने त्यस्तै थियो त्यही भएर त्यस्तो गाह्रो होइन सुरुमा चाहिँ सो so, पढाइमा एउटा पढाइ चाहिँ एकदमै आवश्यक एउटा चीज हो होइन जिन्दगीको लागि जीवनको लागि सक्सेसको लागि होइन त्यसलाई कतिको भ्यालु दिनुभएको छ आफ्नो खेललाई बढी भेल्यु दिनुभएको छ कि पढाइलाई बढी भेल्यु दिनुभएको छ सुरुमा पढाइलाई दिन्थे अहिले खेललाई दिएर सुदिएर चाहिँ पढाइ चाहिँ निरन्तर नै गर्ने निरन्तर नै छ र तर अब बढी चाहिँ गेममै छ फोकस हजुर जुन भनिन्छ नि अब खेल खेलकुदहरू भनेको कुनै पनि खालको खेलकुदहरू जस्तै फुटबल होस् या भलिबल होस् अथवा मार्सल आर्टको कुनै खेलकुद होस् या एथलेटिक्स सम्बन्धीको खेलकुदहरू होस् होइन खेलकुद भनेको चाहिँ एउटा टाइम छाउन्जेल एउटा आफूमा एनर्जी छाउन्जेल होइन एज हो होइन त्यसपछि भनेको खालि कुनै समारोह कार्यक्रममा गएर रेकग्नाइजेसन मात्र लिने होइन अनि त्यसपछि कमाई नहुने होइन इन्कम सोर्सहरू पनि नहुने होइन त्यस्तो खालको जुन एउटा ट्रेन चलिरहेको छ होइन हाम्रो देशमा होइन कति खेल खेलाडीहरूसँग कुरा गर्दाखेरि यस्तो छ होइन कति उहाँहरू निराशा निराशावादी नै हुनुहुन्छ होइन जुन खेलकुद जगतमा त्यस पनि यो जुरोमा आबद्ध हुनुहुन्छ होइन यो खेलमा चाहिँ भविष्य कस्तो छ देख्नुभएको छ अब अरू खेलको त म भन्नु सक्दिनँ होइन अब त्यस जुरोमा अहिलेसम्म देखेकोमा चाहिँ अब गुरुहरूले पनि अब ट्रेनिङ गराएर अब रङ्गशालामा त अब उहाँहरू त अब राष्ट्रिय कोच नै हुनुभयो उहाँहरूलाई त अब नेसनलले नै अब राष्ट्रले नै स्यालेरी दिएर अब हामीलाई सिकाउनुहुन्छ तर अरू दिदीहरू पनि हुनुहुन्छ होइन अब सिनियर दिदीहरू स्कुल स्कुलमा सिकाउनुहुन्छ आफ्नै पनि डोजो खोल्नु भएको छ एउटा दिदीले यहीँ ओम बालमै खोलेर अनि बच्चाहरू पनि आफैले खोजेर त्यहीँ तोडको हुन्छ कि को हुन्छ कसलाई मन छ आउँछ अहिले उहाँले पनि अब सायद तिस पच्चिसजना पचासजना जति बनाउनु भयो कि होइन बच्चाहरू अहिले गेमहरूमा पनि जुनियर गेमहरूमा पनि उहाँको बच्चाहरू अलिक ट्यालेन्ट नै छ मतलब प्रदर्शन पनि राम्रै गरिरहेको छ त्यो बच्चाहरूले त्यो भएर त्यो उहाँ दिदीलाई चाहिँ देखेर चाहिँ मतलब फ्युचर पनि छ जस्तो लाग्छ गेममा कमाइ कस्तो छ अहिले जुन तपाईँको जुन अहिले त तपाईँ एकदम राइजमा हुनुहुन्छ एउटा uh, पिक पोइन्टमा हुनुहुन्छ आफ्नो पर्फमेन्सको लेभलमा चाहिँ होइन यो लेभलको कम्पेरिजन योभन्दा तल कस्तो कमाई थियो अहिले कस्तो हुन्छ र पछि यो खस्किँदै जान्छ कि अझ बढी गेन हुँदै जान्छ किनकि कुनै पनि एउटा व्यक्तिलाई त अवश्य पनि मनी म्याटल्स होइन अल्टिमेटली एउटा पैसा त एकदमै आवश्यक पर्छ होइन चाहे पनि नचाहे पनि अब कतिले भन्ने गर्छ होइन पैसा भनेको आफै आउने चिज हो पैसालाई त्यति मिहिनेत गर्दैन भन्ने हुन्छ एउटा फिलोसफी त हो होइन जस्तै हरेक प्रायः खेलाडीहरूको फिलोसफी त त्यही नै हुन्छ तर मनी म्याटर्स होइन सबैले बुझेकै कुरा हो जस्तै तपाईँले जुन मनिटरी भ्यालुसँग चाहिँ कम्पेयर गर्दाखेरि होइन अहिले पछि योभन्दा अगाडिको सिनेरियो कस्तो थियो अहिलेको सिनेरियो कस्तो छ र भविष्य कस्तो देख्नुभएको छ योभन्दा अगाडि त मैले त्यस्तो केही सोचेको थिइनँ होइन गेम सम्बन्धी चाहिँ अब बिस्तारै चाहिँ अब मैले अस्ति रेफ्री को इक्जाम पनि पास गरेँ ए रेफ्री पाए अनि त्यसपछि रेफ्रीहरू पनि गर्छु म अनि त्यसमा पनि इन्कम त हुन्छ नै तर अब मन्थली भनेर चाहिँ मन्थली बेसमा त हुँदैन अब त्यो गेम हुँदाखेरि रेफ्री भएपछि दिने भट्टाहरू भयो अब नेसनल टिममा पऱ्यो अब क्याम्प राखिन्छ हाम्रो जेठ महिनादेखि अब मन्थली बेसमा चाहिँ त्यहाँदेखि आउँछ हाम्रो जेठदेखि अब कति अब त्यो डिसेम्बरसम्म हुन्छ नि हाम्रो अर्को त्यो साउथ एसियन गेम आउने बेलासम्म त्यतिखेरसम्म मन्थली बेसमा दिनुहुन्छ दिन त नदिने होइन डाइट पनि दिनुहुन्छ सरकारले पहिला अब गुरुहरूले भन्नुहुन्थ्यो होइन पहिला पहिला चाहिँ हामीलाई यति पनि थिएन यस्तो थियो तैपनि हामीले खेल्थ्यो तिमीहरूलाई त अहिले यति पाइरहेको छ भन्नुहुन्छ अनि त्यो सुन्दा पनि अँ हो हामीलाई त पाइरहेकै छ जस्तो नै फिल हुन्छ त्यहाँ अब दिदीहरूले पनि भन्नुहुन्थ्यो नि पहिला अब हामीलाई त यति पनि थिएन हामी त सय रुपियाँ डाइट दिन्थ्यो हामीलाई सय रुपियाँ के के आउँछ त्यो त खाने हो अनि ट्रेनिङ गर्ने हो हामी त केही डाइटै हुँदैन अहिले त तिमीहरूलाई त चिकन दिन्छ सुप दिन्छ जुस दिन्छ भनेर सुनाइराख्नुहुन्थ्यो नि हो हामी त लक्की नै छ जस्तो पनि फिल हुन्छ पहिला भन्दा चाहिँ पछि पनि हुन्छ होला सायद हजुरको होइन पाइटको होइन पैसाको कुरा मात्र भयो जस्तै <laughs> अलिकति रमाइलो पछितिर जाँदाखेरि जस्तै अन्य रुचिहरू के छ आकृतिमा पहिला चाहिँ मलाई डान्समा पनि थियो होइन हजुर अनि कथक चाहिँ सिक्न पनि गा जुडो खेल्दा खेल्दै जुडोकै जुन स्टेप्सहरू हुन्छ नि त्यसलाई एउटा गीतमा राख्यो भनेदेखि डान्स हुन्छ कि हुँदैन हुन्छ हामीलाई जुडोमा पनि विकली एक दिन चाहिँ हामीलाई जुम्बा पनि गराउनुहुन्छ गुरुहरूले एकजना गुरु आउनुहुन्छ हाम्रो होइन उहाँ चाहिँ जुम्बाको जुम्बाको टिचरहरू हुनुहुन्छ आउनुहुन्छ आउन कहिले अनि डान्स पनि गर्नु त्यहाँ अब जुडोमा त अब फ्लेक्सिबल हुनुपर्छ नि त बडी अनि त्यो कम्मर फ्लेक्सिबल हुनु पर्यो जिउहरू भनेर अनि गराउनुहुन्छ रमाइलो लाग्छ त्यतिखेर पनि मनपर्छ हजुर खेल्दा खेल्दै होइन जुडो खेल्दा खेल्दै कहिले यस्तो भएको छ थियो कि जस्तै गीत सङ्गीतहरू सम्झिने होइन डान्सहरू सम्झिने यस्तो भएको छ कि छैन जुडो खेल्दा भने ट्रेनिङ गर्दा चाहिँ हाम्रो म्युजिक चाहिँ बजिरहेकै हुन्छ हजुर अब इङ्ग्लिस म्युजिक भयो अब के के अब मन लाग्छ होइन बजाइरहन्छ स्पिकरमा त्यही भएर रमाइलो पनि भएर त्यो अब ट्रेनिङ पनि हाम्रो फास्ट फास्ट हुन्छ नि मुभहरू त्यही अनुसारको गीत पनि भइरहेको हुन्छ अनि जस्तो पनि लाग्छ मुभहरू चाहिँ गेममा मात्र नभइकन गी गीत सङ्गीत होइन नृत्य डान्स होइन यिनीहरूतिर पनि रुचि चाहिँ छ घर घरतिर कलेजतिर नाच्नुहुन्छ कि नाच्नुहुन्न कसैले ना। पनि जस्तै कलेजमा कुनै कार्यक्रम हुँदाखेरि होइन क्याम्पस लेभल कलेज लेभलमा यस्तो प्रोग्रामहरू हुँदाखेरि आकृतिजीलाई चाहिँ यु हेभ टु पर्फर्म अ डान्स भनेर कहिले पनि त्यस्तो रिक्वेस्टहरू आयो कि आएन जस्तै होइन जुडोको केही काँटा देखाउ होइन त्यसको डेमोन्स्ट्रेसन गर भनेर बढी आउँथ्यो कि कहिले काहीँ डान्सहरू पनि गर गीत पनि गाऊ भन्ने जस्तो कहिले पनि आएन मलाई चाहिँ आउँथ्यो होइन अब कतिले त अब त्यो पेजेन्ट सोहरूमा पनि हिँड तिम्रो त हाइट छ यस्तो यस्तो छ हिँड पनि भन्थ्यो अनि म त त्यस्तोमा चाहिँ इन्ट्रेस्ट पनि छैन भनिदिन्थेँ अनि डान्समा चाहिँ थियो स्कुलतिर चाहिँ गर्थेँ होइन सानो बेलामा अब पछि चाहिँ ठुलो भएपछि त्यस्तो चाहिँ गरेन कलेजतिर चाहिँ तर घरको प्रोग्रामहरूमा कुराहरू कतिको इन्ट्रेस्ट लाग्छ ए गीत गाउन त आउँदैन सिङ्गर बाथरुम सिङ्गर तर प्रायः जस्तो तपाईँहरू धेरै नै राष्ट्रिय गीत आफैले गाउनुहुन्छ कि मात्र गर्नुहुन्छ आफैले गाउने भने अब हाम्रो त ग्रुप हुन्छ मासमा भइरहन्छ स्पिकर बजाइरहन्छ त्यतिखेर गाइरहन्छ गीतमा एउटा त्यस्तो गीत होला जो खेलाडीहरूले धेरै जस्तो गाउने होइन त्यो त अब हाम्रो मन त लाग लाग्छ so, well, uh, अब सोरे राम्रो छैन सुन्न चाहिँ कतिको मन लाग्छ सुन्न चाहिँ एकदमै मन लाग्छ मलाई सो वेल आक्रेजी अब लगभग हामी कार्यक्रमको दोस्रो सेगमेन्टतिर पनि आइसकेको छौँ हामीले बोलाएको गेस्टको रोजाइमा रहेको गीत सुनाउने बेला भइसकेको छ यहाँले गाउन त अब बाथरुम सिङ्गर भनिसक्नु भएको <laughs> छ पक्कै पनि तपाईँको अत्यन्तै मिठो आवाज छ भन्ने कुरा विश्वस्त भइसकेको छौँ र तपाईँको रोजाइमा कुनै गीत छ भने रेडियो सुनेर बस्नुभएका लागि प्लिज डेडिकेट गरिदिनुहोस् न Uh, मलाई चाहिँ आस्था रावतको मलाई मजस्तै माया चाहिन्छ भन्ने चाहिँ सुन्नु मन लाग्छ प्रायः ओयल well, ओयल well, आजको हाम्रो ग्यास र आकृति जोशी जिउको रोजामा रहेको आस्था रावतको निकै नै मिठो गीत मलाई मजस्तै माया चाहिन्छ यो निकै नै मिठो गीत रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सोचाइको लागि बाकेर तिम आ काख काट्न जाने छैन भन्दैमा जल्दन्तीमा पटुकि बाँध छैन भन्दैमा बाकेर तिम आ काख काट्न जाने छैन them Bye. गेस्ट जुडो खेलाडी आकृति जोशी जो चाहिन्छ यदि श्रोताहरू यहाँले पनि यस्तै कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने आफ्नो इभेन्ट आफ्नो कार्यक्रमको बारेमा हामीसँग रोचक कुराकानीहरू गर्न सक्नेछ त्यसको लागि यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर जिरो 75 मा फोन गरी या हेलो फ्राइडेको फेसबुक पेजमा हामीलाई पनि गर्न सक्ने लाइभ सुन्दै हुनुहुन्छ विभिन्न खालका व्यक्तित्व विभिन्न खालका सेलिब्रेटी अनि विभिन्न खालका कार्यक्रमका प्रतिनिधिहरूसँग कुराकानीहरू गर्ने क्रममा आज हामी कुराकानी गर्दै थियौँ नेपालको राष्ट्रिय जुरो खेलाडी आकृति जोशीजीसँग मात्र पच्चिस वर्षको उमेर राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका खेलहरू खेली उक्त खेलहरूमा निकै नै सफलता हासिल गरी निकै नै पदकहरू पनि जित्न सफल भइसक्नु भएका जुलो खेलाडी आकृति जोशीजीसँग हाम्रो कुराकानीहरू गर्दै थियौँ आउनुहोस् उहाँसँग कुराकानीहरू पुनः अगाडि बढाउ आकृतिजी पुनः कार्यक्रममा स्वागत छ गीत पनि सुन्यौ सु आज तपाईँ ट्रेनिङ गरेर आउनुभयो कि होइन ट्रेकमै आउनु भएको छ होइन बिहान ट्रेनिङ गरेको भएर ट्रेकमा आउनुभयो कि नर्मली तपाईँको प्राय ट्रुटमै हुन्छ अनि अब त्यही पार्टी सार्टीहरू भयो भने कतै जानु छ रिलेटिभहरूकोमा छ भने चाहिँ अरू पनि गर्छु कम्फर्टेबल अनि सजिलो पनि छ लाउनलाई पनि है फ्लेक्सिबल जस्तै अघि हामी कुराकानी गर्दै थियौँ तपाईँको इन्कमहरूको कुरामा फ्युचर करियरको कुरामा हामी कुराकानीहरू गर्दैथ्यौँ तपाईँको अन्य रुचिहरूको कुरा गर्यौँ होइन र अघि अगाडि नै मेन्सन गरिसक्नु भएको थियो कि तपाईँ सानो छ तदेखि मार्सल आर्ट खेल्नलाई चाहिँ निकै एकदमै अभिरुचि राख्ने गर्नुहुन्थ्यो तर परिवारको सपोर्ट नभएको भएर होइन नजाउ नगर भन्ने खालको भएर त्यो सुख खाल् कुरा भएर चाहिँ तपाईँ उन्नाइस वर्षको उमेरमा मात्र मार्सल आर्ट खेलकुदमा चाहिँ आबद्ध हुनलाई सफल हुनुभयो त्यो पनि अगेन्स्ट अफ फ्यामिली पर्मिसन होइन जस्तै अहिले परिवारको रियाक्सन कस्तो छ तपाईँको सफलता हासिल गरिसकेपछि उहाँहरूको चाहिँ अहिले सपोर्ट छ कि होइन अझै पनि उहाँहरूले चाहिँ अब पुग्यो होला स छ अहिले पनि अब पुगेन अझै भनेर सोध्नुहुन्छ होइन तर गरेकोलाई चाहिँ नराम्रो चाहिँ भन्नुभएको छैन ठिकै छ राम्रै भइरहेछ भन्नुहुन्छ अब अस्ति भर्खर अब गोल्ड मेडल लिएर आयो अब एन्टीहरू जो जो रिलेटिभ्सहरू हुन्छ सबजना सगुन लिएर आउनुभयो अन्डाहरू अब हाम्रो नेवारहरूको हुन्छ सगुन दिने केही अब राम्रो पाएपछि हुन्छ नि जितेपछि लिएर आउनुभयो दिनका दिन अन्डा खाएर मम्मीहरू पनि अहिले चाहिँ खुसी नै हुनुहुन्छ जो अहिले त्यो प्रगति देखेर चाहिँ सुरुमा मात्रै अलिक डराउनु हुन्थ्यो अब, चाही। अब चाही। तर पनि अब पुगेन भनेर हुन्छ निसकेको नै अब गेममा चाहिँ त्यस्तो छैन होइन तर ट्रेनिङ सेसनमा चाहिँ एकचोटि एउटा दाईलाई चाहिँ अब ट्रेनिङ गरेको बेला भयो अँ दाई हुनुहुन्थ्यो उहाँसँग ट्रेनिङ गर्दाखेरि चाहिँ बेउसै हुनुभयो भएन एकछिन चाहिँ मलाई पनि डर लाग्यो कि हाम्रो एउटा लक हुन्छ यस्तो घाँटीको अनि त्यो लगाउने बेलामा चाहिँ उहाँ एकछिन फेर्नु हुनुभयो कि एक दुई मिनटसम्म पानी छर्केर के के गरेर उठ्नु भयो उठ्न चाहिँ अब अनि मलाई चाहिँ एकछिन नाटक गरेँ कि जस्तो पनि दिमाग भयो तर होइन उहाँलाई चाहिँ साँच्चै गाह्रो नै भइरहेको थियो साँच्चीकै गरिदिनु अँ त्यो गुरुहरूले सिकाउनु भयो अनि मलाई पनि रमाइलो लाग्यो त्यो टेक्निक पनि अनि फेरि अब दाईलाई गरेँ दाईले पनि गर्नुभयो अब यस्तो यस्तो पुरै घाउ हुने गरी ट्रेनिङ पनि अनि दाइलाई गर्दाखेरि चाहिँ एकछिन बेहोस पनि हुनुभयो कि झन् राम्रो लाग्नु अरूले गर्दा चाहिँ अब त्यसको डिफेन्स पनि सिकेँ मैले होइन अनि अरूले गर्दा मलाई लाग्दै नलाग्ने अरूलाई चाहिँ गर्न मजा आउने त्यस्तो होइन अब कोही अब भन्छ होइन मेरो घुँडा गयो तिमीले गरेर भन्छ अब हो होइन अब थाहा छैन भन्न पावर छ हजुर जिम पनि गइरहेको छु म आफै बाहिर जियो बस्नै पर्ने खालको क्वालिटी छ होइन आकृतिबाट चाहिँ टाढै बसेको राम्रो उसले एउटा लक लगाए एक सर्ट हान्यो भनेदेखि चाहिँ हामी जस्तो त ढल्छौँ होला है अनि त्यस्तो बाहिर त म त्यस्तो खालको त छैन कुट्ने पिट्ने वाला टाइपको त छुइनँ सोधेँ मैले सो so, जुन अबको आगामी खेल प्रदर्शनहरू जुन छ होइन अब त तपाईँ जुन इन्टरनेसनल लेभलको खेलहरू खेल्दै हुनुहुन्छ अघि हामी कुरा पनि गऱ्यौँ साफ गेममा पनि तपाईँ जाँदै हुनुहुन्छ होइन त्यसको लागि तयारीहरू कस्तो छ अनि तपाईँको एक्सपेक्टेसनहरू कस्तो छ सेयर गरिदिनुहोस् न एक्सपेक्टेसन चाहिँ मेरो गोल्ड मेडल नै हो होइन हजुर अब मैले चाहिँ जहाँसम्म हन्ड्रेड म ल्याउँछु नै भन्ने छ यसपालि चाहिँ त्यसको तयारी चाहिँ अब मैले अब गुरुहरूले दिने छुट्टै तर म पनि आफै पर्सनल्ली हुन्छ नि अब घरमै पनि गर्छु एकजना साथी छ मेरो जिमको उसँग घरमा पनि म अब पार्ट टाइम हुन्छ नि एक घन्टा उसँग उसलाई सिकाएको जस्तो पनि हुन्छ अनि म आफू पनि गर्ने अनि घर नजिकै जिम पनि हुनुहुन्छ हाम्रो गुरु एकजना हुनुहुन्छ भुवन गुरुको उहाँसँग म जिमको पनि अब जिम पनि गर्छु किनभने अब पहिला त मसँग पावर थिएन पनि किनभने अब फर्स्ट फर्स्ट टाइम अब पावर पनि थिएन कहिले त्यस्तो केही भाँडी पनि उचालेको थिएन होइन अब अनि जिम पनि सुरु सुरुमा त गाह्रो लाग्यो पछि बिस्तारै अहिले चाहिँ रमाइलो लाग्छ जिम गर्न पनि हजुर अनि अहिले त अनि जिम पनि गरिरहेछु यता आफ्नो पर्सनल ट्रेनिङ पनि भइरहेछ अब जेदेखि त अब क्याम्प पनि हालिन्छ हाम्रो अनि अन्य खालको अरू ट्रेनिङहरू जुन विशेष ट्रेनिङहरू हुन्छ नि साफ क्यामरा भने त अर्डिनेरी ट्रेनिङले मात्र त काम लाग्दैन काम त अवश्य लाग्छ तर अझै एडभान्स ट्रेनिङहरू अलिक बढी मेहनतहरू गर्न पर्ने हुन्छ होइन त्यसको लागि तपाईँको तर्फबाट विशेष खालको तयारीहरू चाहिँ के छ अब विशेष भनेर मेरो डाइट प्लानदेखि ट्रेनिङहरू चाहिँ हुन्छ होइन अब मेन मेरो फोकस भनेकै अब साफ गेमको गोल्ड मेडल हो अनि त्यसको लागि चाहिँ अब मेन स्ट्रङ भनेकै इन्डिया होइन स्ट्रङ मानिन्छ अनि फेरि प्रायः नेपालीहरू चाहिँ इन्डिया भनेपछि खोइ किनकि आफै डराउँछ अनि अरूलाई पनि तर्साउँछ हजुर जुडो जुनै पनि भनौँ न अब जहाँ पनि अनि त्यही भएर मलाई चाहिँ त्यो चाहिँ गलत प्रुभ गर्नु मन छ कि सबलाई इन्डियासँग किन डराउने भन्ने तयारी त्यही गर्दैछ त्यही मेन चाहिँ पावर ट्रेनिङ जिम अनि अर्को पनि हजुर अनि मेन चाहिँ अब त्यही हो इन्डियाको पनि त्यही ट्रेनिङ हुने हाम्रो पनि त्यही ट्रेनिङ हो मेन चाहिँ डर नै रहेछ भन्ने चाहिँ मलाई लाग्यो होइन यदि अब मैले डराएर खेलेछ भने चाहिँ म सेभेन्टी पर्सेन्ट त त्यही हारि नै सक्छु अहिलेसम्म इन्डिया र नेपालको जुन फाइटमा होइन इन्डियाले जितेको नेपालले हारेको केसहरू पनि छ नि होइन हजुर त्यसलाई तपाईँले जस्तै त्यो ते त्यही नेचरको फाइटहरू खेलेर केही तयारी गर्नुभएको छ कि छैन छु त्यही अब पहिला अब हामीलाई एकचोटि इन्डियामा पनि ट्रेनिङको लागि पठाउनु भएको थियो दुई महिना जति त्यतिखेर चाहिँ अब इन्डियन प्लेयरहरू हाम्रो ट्रेनिङ हुन्थ्यो उनीहरूको पावर उनीहरूको कसरी के गर्छ उनीहरूले होइन के खान्छ उनीहरूले के के गर्छ अब उनीहरूको सब अब त्यहाँ बसेर हामीले देखिसक्यो नि त त्यही भएर अनि मलाई चाहिँ त्यस्तो अहिले चाहिँ इन्डियन खेलाडी भनेर उनीहरूसँग चाहिँ खासै डर चाहिँ छैन मनमा ओके सो अब चाहिँ कन्फिडेन्ट हुन्छ चा। फुली तयारी तयार पनि हुनुहुन्छ होइन अब हुने साफ मा चाहिँ तपाईँले अवश्य पनि स्वर्ण पदक चाहिँ देशको लागि दिलाउनु हुनेछ भन्ने चा कुरामा चाहिँ तपाईँ पूर्ण विश्वस्त हुनुहुन्छ त्यसको लागि हामी सम्पूर्ण नेपालीहरूको तर्फबाट चाहिँ हार्दिक हार्दिक शुभकामना हस् थ्याङ्क यू सो मच आक्रेजी हाम्रो लगभग लगभग कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ र तपाईँको जुन एकदमै व्यस्त समय ट्रेनिङको समय थियो भन्नुभयो होइन त्यो बाबु पनि यति बिहानै हामीसँग हाम्रो स्टुडियोमा आएर हामी हेलो फ्राइडेलाई समय दिइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद तपाईँलाई पनि थ्याङ्क यू यहाँ टिमलाई पनि धेरै धेरै थ्याङ्क्यु सबै श्रोताहरूलाई पनि धन्यवाद भन्न चाहन्छु हजुर सो जाँदा जाँदै के मेसेज छ भने त्यही हो मेरो मेन म्यासेज चाहिँ अब छोरी मान्छेहरूलाई चाहिँ घरमा नराखिराख्नु होइन अब मेन अब हामीले अब डिफेन्स भनेको त अब जसलाई पनि चाहिन्छ सेल्फ डिफेन्स चाहिँ अब छोरी मात्र होइन छोरालाई पनि चाहिन्छ कुनै ठाउँमा होइन अब केटाहरूको माथि पनि केही भइरहेको हुन्छ त्यो खुलेर आएको छैन तर छोरीहरूको चाहिँ धेरै हुन्छ हाम्रो देशमा चाहिँ त्यही भएर उनीहरूलाई चाहिँ सेल्फ डिफेन्स चाहिँ कम्पलसरी कम्पलसरी नै छ त्यसको लागि चाहिँ अलि अगाडि बढ्नु फ्यामिली नै भन्न चाहन्छु उहाँले निकै नै राम्रो मेसेज जुन आकृतिजी जो हाम्रो राष्ट्रिय जुडो खेलाडी हुनुहुन्छ उहाँको निकै नै एउटा सोसल मेसेज प्रदान गर्नुभएको छ हाम्रो छोरीबेटी हाम्रो चेलीबेटीमा पनि अवश्य पनि निकै नै राम्रो स्किल्सहरू राम्रो ट्यालेन्टहरू भएको हुन्छ मार्सल होस् या अन्य कुनै खेल गतिविधिहरूमा त्यसमा पनि राम्रो एउटा स्किल हुनसक्छ टेलेन्ट हुनसक्छ उक्त ट्यालेन्टलाई हामी हामी घर परिवारहरूले प्रोत्साहन गरौँ त्यसलाई दबाएर नराखौँ त्यसलाई प्रस्फुटन गर्ने एउटा मौका दिउ प्लेटफर्महरू खोजौँ र साथ दिउँ भन्ने निकै नै एउटा राम्रो मेसेज दिनुभयो आजको हाम्रो हेलो फ्राइडेको कुराकानी गर्ने विषयमा निकै नै राम्रो सोसल मेसेजको साथ साथै आजको हेलो फ्राइडे यति नै आजको कार्यक्रम कस्तो लाग्यो कृपया फिडब्याक सल्लाह सुझाव दिन नभुल्नु होला फिडब्याक सल्लाह सुझावको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर जिरो वान फोन गरी या फेसबुकमा सुनिरहनु भएको छ ने, मा गए, फरक रोचक, रोचक कुराकानीहरू गर्ने बाचा गर्दै प्राविधिक पाठो धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता प्रविन बस्नेत पनि विकास सुन्दै रहनु